देशको मान्छे शब्दकोशभित्रबाटै लोप भएको छ र त मेरो देशको आँगनमा हरदम असहमतिको बाद विवादमा नठालिरहेछन् देश हाक्छु भन्ने अहम्वादीहरू तम्ब र अहङ्कारले पोतिएर कुबिचाका केश्रा केस्राहरूलाई मस्तिकभित्र गुम्साई सधैँको खेजोडी खेल्न खप्पिस तिनीहरू असहमति र असहमजदारी मै रुमनिरहेछन् हरदम अर्पत अर जनताका भोका नाङ्गा परिस्थितिसँग खेलवाड गर्दै सधैँ स्वार्थमा निर्क्त बनेका यी देश पालुवा अशब्दसँग नजिक छन् देशलाई माग्ने भाँडो बनाएर उनीहरू चाँदीका थालमा भुजा गर्न र पञ्च मिश्रित अखरामा जल पिउन अभ्यस्त छन् तर सोझा साझा जनता तपाईँमा खोले बाँडो खान खोलेफाँडो खानसम्म बहिष्कृत छन् त्यसैले म अशब्दको सामिप्यतामा हुर्किएको अनमेल र अप्राप्तिको कुहिरी मण्डलमा अलमलिरहेछु हुन्छ र हो शब्दहरूको अक्षर खोज्दै अखराको वर्णमा लाचोड्न व्यस्त छु असहमति र असहमजदारीको वाक्य मेटाउन उत्तेजित छु देनभार क्लोराटो अमेरिका रहनु रहनुभएकी आचार्य प्रभाको सहमति हराएको देश शीर्षकको कविता थियो नमस्कार अनि आत्मीय स्वागत अभिवादन चौबिसै घन्टा सातै प्रसारण हुने प्रवासी नेपालीहरूका आवाज अनि ढुकढुकी बन्न सफल नेपाली, नेपाली संसार अनलाइन रेडियो मार्फतको साप्ताहिक साहित्य कार्यक्रम स्वर्णिम प्रहरको चौथो बसाईमा साथ साथ प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम अर्पण यह कार्यक्रम अनलाइन रेडियो संग्लू डब्लू डब्लू ताह बेला अश्वसुक गुना में रहें प्रत्येक आईतवार बजे तथा मेलबर्न अस्ट्रेलिया को, को समय दस तीस बजे देखि हमें सुन्न सकूल संग स्मोन प्रयोगकर्ता त्री कैलेर एफएम ट्यूनिंग रेडियो आई नेपाली रेडियो इन्टरनेट रेडियो लगायतका अन्ड्रोइड एप्लिकेशन डाउनलोड गरेर पनि हामीलाई सुन्न सक्नुहुनेछ आत्मीय मन शारीरिक रूपमा अझै पनि पूर्ण रूपमा स्वस्थ नभएको अवस्था हो यो यावत कठिनाईका बावजुद पनि तपाईँको अपेक्षा गर्दै आए तपाईँकै जीवन भोगाई अनुभव अनुभूति सङ्ग्रहालिएका सुन्दर शब्द बाटिका कहिले गजल मुक्त कहिले कविता लौकथा गीत लगायतका विभिन्न विधामा रचित सृजनाहरू वाचन हुनेछन् यो बसाइमा पनि तपाईँका केही सृजनशील आवाजहरू सँगै आएको छु हामी सँगै रहनुहोला यति बेला कालेबुङको पहिलो साङ्गीतिक सौगात स्वरू रजिना रिमाल र प्रमोद उपाध्यायको आवाज तारा प्रकाश लिम्बूको सङ्गीत अनि नरेश भट्टरायको शब्द चलचित्र मी बिना को जीवन सापटी लिद्दरण में मिशाए मज राी असल मान्छे खराब बनाइस के गरिनस् काठमाडौँ असल मान्छे खराब बनाइस के गरिनस् काठमाडौँ आफ्नो मूल्य आफै गर्दा के गरिनस् काठमाडौँ असल मान्छे खराब बनाइस के गरिनस् काठमाडौँ आफ्नो मूल्य आफै गर्दास के गरिनस् काठमाडौँ संविधान लेख्ने भन्दै दुनियाँको आँखा संविधान लेख्ने भन्दै दुनियाँको आँखा छली आफ्नो अवगात कहिले दे देखाइस् के गरिनोस् काठमाडौँ असल मान्छे खराब बनाएस् के गरिनोस् काठमाडौँ आफ्नो मूल्य आफै घटाइस् के गरिनोस् काठमाडौँ त्यसको सपना पुरा गर्छु भन्थिस् हिजो अस्ति देशको सपना पूरा गर्छु भन्थेस् हिजो अस्ति आफ्नै मात्र सपना सजाइस् के गरिनोस् काठमाडौँ असल मान्छे खराब बनाइस् के गरिनस् काठमाडौँ आफ्नो मूल्य आफै घटाइस् के गरिनस् काठमाडौँ संघीयता जन्माएर दाजुभाइको सम्बन्धमा संघीयता जन्माएर दाजुभाइको सम्बन्धमा यति धेरै फाटो गराइस् के गरिनस् असल मान्छे खराब बनाइस् के गरिनस् आफ्नो मूल्य आफै घटाइस् के गरिनस् महल महलदेखि महलदेखि दरबारसम्म आफ्नै मात्रै पौ बनाई जो बडीमा आगो लगाइस् के गरिनस् काठमाडौँ असल मान्छे खराब बनाइस् के गरिनस् काठमाडौँ आफ्नो मूल्य आफै घटाइस् के गरिनस् काठमाडौँ भरतको चितवनका वरिष्ठ गजलकार पुष्प अधिकारी अञ्जलीको गजलसँगै फेरि पनि आत्मीय स्वागत गरे कार्यक्रम स्वर्णिम दोस्रो चरणमा प्रभासमा नेपाली पनि सूचना र मनोरञ्जनको भिन्नै संसार अस्ट्रेलियाको मेलबोर्नबाट चौविसै घण्टा सातै दिन निरन्तर सूचना र मनोरञ्जन दिन तपाईँहरू माझ इन्टरनेट मार्फत मोबाइल तथा कम्प्युटरमा प्रवासबाट प्रसारित पहिलो बहुभाषिक रेडियो नेपाली संसार अनलाइन रेडियोसँग हुनुहुन्छ तपाईँ साथै विश्वको जुनसुकै कुनामा रहेर पनि इन्टरनेट मार्फत सुन्दै हुनु तपाईँकै सृजनाहरू वाचन गरिरहेको छु सृजना एउटा एक दिन सास ढल्कै गर्दा ऊ मेरो घरमा आए सुटुक्क मेरो छेउमा बसी एक घोरो नियाली मलाई परदेशी र अपरिचित मानिसलाई चाहिँ ऊ पुरापुर नौलो भइसकेकी थिए पुष्ट यौवन जोलिएको थियो टेलिक्क टल्किएका लहरै मिलेका दाँतहरूमा ल्याउ भरिएका थिए अनुहार चाउरिएर ऊ भिन्न देखिन थालेकी थि, जीर्ण र थोत्रिएको जीवन बोकेर अचानक ऊ मेरो ढोका हुँदै प्रवेश गरेकी थिए मजेरीमा मलाई उसको प्रवेश त्यति अनौठो लागेन तर यति यति चाँडै रूप थोत्रिएकोमा भने म आश्चर्य भएको थिएँ ऊ मेरो मझेरीमा आउनु कारण उसको अन्त जाने ठाउँ सकिएको पनि त हुन सक्छ जीवनले तिस थान हिउँद नकाट्दै उसको जीवन यति विघ्न र उराट अनि पट्या राख्दा किन भन्यो किन निचोरी उनी बुवाझाइ रूप र यौवनबाट कतै हिजोका बडप्पन घ मण्डीहरूले त ऊ कमजोर भएकी होइन प्रश्न भुइँमा झर्न नपाउँदै ऊनासै आँसु मिश्रित भन्छ तप्पत तप आँसुका थोपा मजेरीमा जाँदै बेथाखल्छे धक्का निँदै च्या दिएका किताबका पानासरी ऊ आफैबाट मेटिएको कथा कि अमूर्त पात्र जैग खडा हुन्छ म चुपचाप मुद्रामा उसले निहाल्छु पुराना स्मृतिहरू एकसाथ अगाडि उभिन्छन् पृष्ठभूमिमा झ्याउकिरीहरू गाउँछन् यो गीत क्रमशः यादहरूमा बादलमा लाग्छ उहाँ तुवालोले डाक्छ वरिपरिका दृश्य धमिलिन थाल्दछन् एक्कासी चुक भप्याएको हजारौँ वर्ष अठातको भाव बदल्छे पुराना याद मिल्काएर बाटो बदलौं भन्छ समय अघि भन्दा अहिले निकै पर पुगेछ यादहरू मेटिए छन् नचाहेर बज्एको बाटोमा भेटौँडा चाहेर नि अपरिचित बन्नुपर्ने भएछ साँच्चै म बत्रिएको उसलाई थाहा नहुन सक्छ तर म यहाँ म बत्रिएँ हो साँच्चै बत्रिएँ म जति बेला मेरो आँसुको ठुलो मूल थियो उसले मेरो आँसु आफ्नो अनुमोल यात्रा रोची मेरो हृदयको भाग खोजेर त्योभन्दा ठुलो भाग खोजी साँच्चै मेरो लागि त उमरिसकेकी थिए तो दिन देखिए आज संभ को यात्रा को क्षतिपूरण कसरी कर आज उसने जो धोका खाए तो भादा ठूल चोट बिहोर्न मै बाध्य पारे किी उसको आंसू बले सीमा झर पानी भाग भिन्न थे मैं झर् बिज् सु मेरो, उसले मेरो ध्यान बथाने र मनका अनेक व्यथाओली पुरापुर के सोध्थे उसले आफूलाई आफूले आफैलाई उसको यौवन गन्धमा अब म लट्ठिन सक्छु हिजो एउटा समय थियो मलाई उसको बरबराम बरबराउँदा यौवनले पोल्थ्यो उसको यौवनको बाछिटाले म नितृक हुन्थे म हर क्षण उसको प्राप्तिमा तडपिन्थे मैले उसलाई चाहेको बखत ऊ टाढी म भन्दा राम्रोको खोजीमा उसको ऊ पनि ऊ भन्दा राम्रोको खोजीमा टाढियो होला के नै अप्रिय भएर उपनि पनि त्यही दोभाषे चरित्र की भन्दा कहाँ भिन्न थिएन मेरा लागि म किन उसको सहानुभूतिमा आफूलाई मारौं अब फेरि क्रमशः आँखामा आखामा आखा सिद्धि मेरो सम्वेदनाहरू पनि रिते ऊ आफै बाहिर बाहिरी मझेरीबाट म उत्तेली गएँ कतै मेरा शब्दको भावबाट मृत्यु अँगाली भने डर करोडा एकसाथ पलायो पुरा रात ऐठेनमा बित्यो झुल्के घाम दिन डाक्दै उठ्यो अनि खै कथा लागि कतै बित्त चाहतै हो रामनाथ खनालको समय भन्दा पछि शीर्षक लघुकथायु कार्यक्रम सोर्णिम प्रहरको व्यवसायमा एउटा गजल उठाउने अनुमति चाहन्छु प्रजित गजल प्रेमी प्रजित कुंवर थुम पोखरा आठ च्यामलाका स्रष्टा हुनुहुन्छ यति बेला उहाँको गजल व्यवसायमा झुक्ने छैन वीर नेपालको झुक्ने छैन वीर नेपालको हाम्रो उच्च शिर नेपालको झुक्ने छैन वीर नेपालको हाम्रो उच्च शिर नेपालको बाध्यताले प्रदेश तर बाध्यताले प्रदेशियौँ तर लाग्छ सधैँ वीर नेपालको झुक्ने छैन वीर नेपालको नयनभरि घुम्छन् ती नै नयनभरि घुम्छन् ती नै डाडा पाका वीर नेपालको झुक्ने छैन वीर नेपालको हाम्रो उच्च शिर नेपालको अटुट बक्सन नदी नाला अटुट बक्सन नदीनाला सुक्ने छैन तीर नेपालको झुक्ने छैन वीर नेपालको हाम्रो उच्च शिर नेपालको चाहन्छ त्यही आत्मा सहितको चाहन्छ त्यही आत्मा सहितको सुख शान्ति शिर नेपालको झोक्ने छैन वीर नेपालको ने आम्रो उच्च शिर नेपालको गजेल प्रेमी प्रजित कुवर थुम पोखरा आठ बाय बाहेक खोलाका श्रष्टा हुनुहुन्थ्यो प्रजित कुंवर प्रति पनि हार्दिक धन्यवाद यति बेला दोस्रो सांगीतिक सौगात स्वरूप आशीष अविरतको संगीत आनन्द अधिकारीको शब्द नरेन्द्र प्यासीको आवाज तिमीले हाँसे गजल व्यवसायमा मिसाए तपाईंलाई <muchas> विश्वास नाम गजल मिलन मिल बिछोरमा गजल ओ चाँद निरा गजल नशा नशा manga प्रेम दिवसमा तेरो बाबुले घाम छाउन्जेल घुमाएर जुन उल्एपछि जन्मजात भिरेको डाङ्गो खोकरीले तर्साउँदै मसँग यौन दिवस मनाएको थियो आफ्नो बस्दामा तेरो आगमनको स्वैको पाएपछि मेरो पाठ्यधरमा कैंची घुमाउने हत्याराको आदेश मैले लत्याउँदा कहिले चुस्ने साथीमा बुट फरार भएको तेरो बलवान बाब छ महिनापछि फेसबुकमा झुल्केको सुन्न बाबु आज तेरी कुमारी आमाले तेरो नामाकरण गरे पश्चात फेसबुकको भित्तामा डाँसेको नवजात शिशुको तस्विरमा आफ्नै अनुहार देखेपछि तर्सिएका तेरो महान भाउ फेसबुकबाट पनि खुलेलाङ ठोकेछ नामार्थ भएर छोरा तैँले पनि हतियार लिएर जन्मिएको छ आफ्नो हतियार खुलेलाम प्रयोग नगरेस् ताकि तेरो हतियारले मृत्यु होइन जीवन दियोस् मात्र जीवन काठमाडौँ कि अराजक अर्जुको तेरो हत्याले मृत्यु होइन जीवन देव शीर्षको कविता थियो यो पनी स्वागत अभिवादन संचार अन्डियो साहिक साहित्य कार्यक्रम स्वर्णिंग प्रहार चौथों का सहचारी प्रमोदेश तक सहयात्री चौबीस घंटा सात प्रसारण होने अटो समय अवार्ड जितने सफल प्रवासी रेडियो मध्य सबा बड़ी गुगल एप्लीकेशनब्ध तपाई त्यही सृजनाहरू वाचन गरिरहेको छु कालेबुङ प्रहरको बसाइमा यति बेला एउटा गजल उठाउने अनुमति चाहन्छु यो बसाइमा लक्ष्मण विष्ट मिलनको गजल उठाउँछु अक्षम घर भइहाल मुम्बई महाराष्ट्रमा रहनुभएका लक्ष्मण विष्ट मिलनको यो गजल म घरबार छोडेर कहाँ कहाँ पुगिन देशका लागि म घरबार छोडेर कहाँ कहाँ पुगिन देशका लागि के के गरिन वृद्ध आमा बाह्र भोको पेटका लागि म घरबार छोडेर कहाँ कहाँ पुगिन देशका लागि के के गरिन वृद्ध आमा बाह्र भोको पेटका लागि सरकार पनि बडा विचित्रको छ चामलको साटो सरकार पनि बडा विचित्रको छ चामलको साटो आधुनिक चुलो बोकेर गएको छ ग्रामीण वेगका लागि म घरबार छोडेर कहाँ कहाँ पुगिन देशका लागि के के गरिन आमा बाह र बुकको पेटका लागि बाले पुरै जिन्दगी घाममा सुकाए पानीमा भिजाए बाले पुरै जिन्दगी घाममा सुकाए पानीमा भिजाए एक टुक्रा जमिनका लागि सुन फलाउने खेतका लागि म घरबार छोडेर कहाँ कहाँ पुगिन देशका लागि के के गरिन वृद्ध आमा बा र भोको पेटका लागि यो भूमिबाट बुद्ध हराएपछि तानाशाहहरूको यो बुद्ध भु... यो भूमिबाट बुद्ध हराएपछि तानाशाहहरूको दिनौ झगडा हुन्छ विवाद हुन्छ घुम्ने मेजका लागि म घरबार छोडेर कहाँ कहाँ पुगिन देशका लागि के के गरिन वृद्ध आमा बाह्र भोको लागि उफ मेरो अवस्था यसरी गुज्रिरहेछ आज उफ मेरो अवस्था यसरी गुज्रिरहेछ आज आमा आएर तिल आमाले तिलरी बेच्नु पर्यो चामल र नुन तेलका लागि म घरबार छोडेर कहाँ कहाँ पुगिन देशका लागि के के गरिनँ वृद्ध आमा बाह्र भोको लागि भेदलका लागि रथ सुमण विष्ट पनि धेरै धेरै धन्यवाद यति बेला तपाईँको सृजना वाचनकै क्रममा साहित्यिक अनुरागी कविन्द्र लम्साल इस्मा राजस्थान पाँच गुल्मीका श्रेष्ठ हुनुहुन्छ उहाँको आइज तलाई देखाइदिन्छु हाम्रै हो आइज तलाई देखाउँ छुसीमा सुस्ता हाम्रै हो नखोज लुट्न हाम्रो गरिमा सुस्ता हाम्रै हो आइज तलाई देखाउँ छुसीमा सुस्ता हाम्रै हो नखोज लुट्न हाम्रो गरिमा सुस्ता हाम्रै हो खुनको बलिदिन पनि राजी छौँ हर्दम खुनको बलिदिन पनि राजी छौँ हर्दम देशले मागेको घडीमा सुस्ता हाम्रै हो आइज तलाई देखाइदिन्छ सुसीमा सुस्ता हाम्रै हो आँखा लगाउन छोड्दै अब नेपाल अनि आँखा लगाउन छोड्दै अब नेपाल अनि वीरका सन्तान नेपालीमा सुस्ता हाम्रै हो आइज तलाई देखाइदिन्छ सुसीमा सुस्ता हाम्रै हो नखोज लुट्न हाम्रो घरिमा सुस्ता हाम्रै हो फुट्न सक्छ जलामुखी देशको मुटुमा फुट्न सक्छ जलामुखी देशको मुटुमा छोएर देखा कलेजीमा सुस्ता हाम्रै हो आइज तलाई देखाउँछु सीमा सुस्ता हाम्रै हो नखोस लुट्न हाम्रो गरिमा सुस्ता हाम्रै हो जो केर नी यता भने अब जो केरनी आँखा यता लगाइस् भने अब पर्लाश्रीषको अग्निमा सुस्ता हाम्रै हो आइज तलाई देखाउँछु सीमा सुस्ता हाम्रै हो नखोस लुट्न हाम्रो गरिमा सुस्ता हाम्रै हो कविन्द्र लम्साल अनुरागी इस्मा राजस्थान पाँच गुल्मीका उहाँलाई पनि धेरै धेरै धन्यवाद यो चरणमा तेस्रो साङ्गीतिक सौगाज स्वरूप तिमी कसको हुने होला अन्जु पन्त र सुरूपराज आचार्यको आवाज दिवान किनारको शब्द र संगीतलाई रोजे गीतपछि अन्तिम चरणमा फेरि पनि आज मन्दिरको दोकानमा जब भगवान् बेचिन्छ मन्दिरको दोकानमा जब भगवान् बेचिन्छ तब पत्तै हुन्न घरमा जहान बेचिन्छ पिचेरी अगला नारी मलाई यसो भन्दै थिइन् पिचेरी अगला नारी मलाई यसो भन्दै थिइन् नजाउ प्रभु विदेश आफ्नै इमान बेचिन्छ मन्दिरको दुकानमा जब भगवान् बेचिन्छ त पत्तै हुन्न घरमा जहान बेचिन्छ यिनीहरूको चाला एस्ते हुने हो भने पक्काइ यिनीहरूको चाला यस्तै हुने हो भने पक्काइ एक दिन नेपालको पनि पहिचान बेचिन्छ मन्दिरको दोकानमा जब भगवान् बेचिन्छ त पत्तै हुन घरमा जहान बेचिन्छ नाफा कमाउने हेतुमा बिचरा पसालेको नाफा कमाउने हेतुमा बिचरा पसालेको माल मुस्कान बेचिन्छ मन्दिरको दोकानमा जब भगवान् बेचिन्छ तब भत्तै हुन घरमा जहान बेचिन्छ आफ्नो भन्ने मान्छे नि आफैले घात गर्दा आफ्नो भन्ने मान्छेले नि आफैलाई घात गर्दा सारा दुनियाको अगाडि उसको जमान बेचिन्छ दोकानमा मन्दिरको दोकानमा जब भगवान् बेचिन्छ त पत्तै हुन घरमा जहान बेचिन्छ नझाउ प्रभु विदेश आफ्नै इमान बेचिन्छ मन्दिरको दोकानमा जब भगवान् बेचिन्छ त पत्तै हुन घरमा जहान बेचिन्छ दैलेख घरवाही हात सुर्खेतमा रहनुभएछ कमल सरोरको फेरि पनि वायमा आत्मीय मित्रहरू कार्यक्रम सोड्ने प्रहरमा हुनुहुन्छ नेपाली सञ्चार अनलाइन रेडियो मार्फत म तपाईँकै सृजनाहरू वाचन गरिरहेको छु सृजना वाचनकै क्रममा एउटा लौ कथा उठाउँछु व्यवसायमा प्रदीप रेडियोबाट साझा छ कार्यक्रम आइरहेको थियो विषय थियो सङ्घीयता सबै आफ्ना तर्कहरू प्रस्तुत गरिरहेका थिए र आफूले भने जस्तो संघीय संरचना नभए संविधानै अस्वीकार गर्ने उत्कुष गरिरहेका थिए मिठै लाग्यो बस तर बस नसकिँदै खुच्च निदाय छु म मैदानमा झण्डै सयजना जति मानिसहरू गक्ष अनुसारको कुर्सी र भुइँमा बसेका थिए कुर्सीमा बसेकाहरू चलन अनुसार ठुला हुने भइहाले भुइँमा बस्नेहरू श्रीरामका भरत हुने भइहाले म मैदानको ढोकाबाट भित्र बसेको मात्र के थिए उद्घोषकले आसन ग्रहणको अनुरोध गरिहाले हाम्रो संघीय लोकतान्त्रिक नेपालको यो चलन पनि राम्रै हो अतिथिको आसन ग्रहण गर्ने मुख्य मुख्य कार्यक्रम सकिने उसलाई अतिथिको आसन ग्रहण गराउनै पर्छ कोर्सीमा बस्न मात्र के पाएको थिएँ आयोजकले फ्याक्टर सोधे एउटा प्रश्न तपाईँ कति प्रदेशको सङ्घ बनोस् भन्ने पक्षमा हुनुहुन्छ म तयार थिइनँ प्रश्नोत्तरमा भाग लिनँ तर अतिथिको आसन ग्रहण गरिसकेपछि उत्तर दिन्न भन्न पनि नपाइने त्यसैले मैले आयोजकसँग सोधेँ तपाईँ कुन चरित्रको सङ्घको बारेमा सोध्दै हुनुहुन्छ चरित्र भन्नाले आयोजकको प्रश्न सुनेपछि मैले छुट्टै व्याख्या गर्नुपर्ने भयो संघीयताका भिन्न भिन्न रूप र चरित्र छन् एउटा अहिले नेपालमा भइरहेको राजनीतिक चरित्र तपाईँको प्रश्न राजनीतिक चरित्रमा केन्द्रित छ भने छ प्रदेशदेखि आठ सय जिल्ला जति बनाए पनि हुन्छ सकबर बढी जति धेरै राजा उति धेरै खाजा होइन तपाईँले सामाजिक संघीयताका बारेमा सोध्नु भएको हो भने त्यो संग हाम्रो नेपाली सामाजिक व्यवहारसँग खाने हुनुपर्छ एउटा गाउँमा बाहुन छेत्री नेवार तामाङ दर्जी मिजार सुनार लोहोर आदि इत्यादि दर्जनौ जातिहरू सदियौंदेखि मेलमिलाप गरेर बस्दै आएका छन् यो मेलमिलापलाई अझ बलियो हुने गरी सङ्घीयताको संरचना निर्माण गरिनुपर्छ होइन तपाईँले साहित्यिक सङ्घीयताका बारेमा सोध्नु भएको हो भने सबैभन्दा सजिलो उत्तर हुन्छ हाम्रा राष्ट्र कविले भन्नुभएको जय जय जय हे नेपाल सुन्दर शान्त विचार होइन र तपाईँको प्रश्न इतिहाससँग जोडिएको संहिताका बारेमा सोध्नु भएको हो भने सुन्नुहोस् राम्ररी ऐतिहासिक संहितामा सेना हुनुहुँदैन पुलिस र कर्मचारी प्रशासन हुनुहुँदैन राजा राष्ट्रपति प्रधानमन्त्री मन्त्री न्यायाधीश आदि इत्यादि शोषणका कुनै औजार हुनुहुँदैन त्यो सङ्घमा समुदाय नै सर्वे सर्वा हुन्छ र उसैले आफ्नो शासन प्रणाली सञ्चालन गर्छ म बोल्न खोज्दै थिएँ पर्रताली बज्यो म निद्राबाट झसङ्ग ब्याउजे तर रेडियो निदाएको थिएन त्यसले आफ्नो मुखबाट गीत गाइरहेको थियो बिरानो देशको माटोभरि छ नेपाली नाम लेखेको कहीँ वीरपाखाले छेकेको कहीँ पाइतालाले ठेकेको प्रदीप नेपालको यो लघ कथा यो बसाईमा उठाएको थिए संगीताको रूप शीर्षक हो यति बेला सृजना स्वरूप मोहन बिहानी भक्तिपुरसाद सल्लाहका श्रष्टा हुनुहुन्छ उहाँको मुक्त यो वसायमा उठाउँछु अन्तिम अन्तिममा जालमा तिमलाई पार्न नि सकिन जालमा तिमलाई पार्न नि तिम्रो, मा, तिम्रो माया मैले मार्न नि सकिन जालमा तिमीलाई पार्न नि सकिन तिम्रो माया मार्न नि सकिन प्राप्ति होइन प्राप्ति मात्र होइन त्याग पनि हो माया प्राप्ति पात्र होइन त्याग पनि हो माया त्यसैले तिम्रो गृहस्थी बिगाल्न सकिन जालमा तिमीलाई पार्न नि सकिन तिम्रो माया मैले मार्न नि सकिन मोहन बिहानी भक्तिप्रसाद सरलाई यसका साथै स्वर्णिम प्रहरको यो वसाई बीक मार्ने बेला भयो तुर्णिम प्रहर को चौथो बसाई कस्तो कस्त सूझा प्रतिक्रिया विभिन्न विधागत सृजना नभूल जिसका ईमेल ठेगा स्वर्णिंग प्रहर एट जीमेल रेडियो संचार www.facebook.com कम आरएडी www.facebook.com slash s-w-a-r-n-i-m-p-r-a-s-r w-i-t-s-b-i-k-r-a-n-a-r-p-n www.facebook.com तय करनीम प्रहर सी संचारे संग रहे धीरे धन्यवाद हमी बीच को आत्मीयता अज निकट प्रगाट बनाने सशक्त नेपाली संसार अनलाइन रेडियो टीम अस्ट्रेलिया प्रति हार्दिक आभार अन्त्यमा हरिमसालको आवाज गोविन्द प्रसाद उपाध्यायको गजेलीय शब्द अनि हरि लमशालकै संगीत विश्वासमा छ गजल चौथो तथा अन्तिम चौगा स्वरूप छोड्दै प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै म तपाईंकै शाब्दिक सहयात्री विक्रम अर्पण छुट्टिने अनुमति चाहन्छौ तपाईको यो हप्ता सृजनशील अनि सुखद बनोस्कार मा हो विश्वास मिश्वास माओ विश्वास मा विश्वास मछल गारी चूरा रो पी पा विश्वास मछल गारी रोजी पापिले फुलै फुल लता फुलै फुल काँ रोजी पापिन काँ रोजी पापिनले तामान हेरा ता ता सत्यतामान हेरा सत्यताको गठ आज सत्यताको गठ आजि अपारी मुसर लुटी We need it. We need it.